देखी मन देखी मन समा, गजल का मध्यम स्पर्श करने विशुद्ध गजल को कार्यक्रम गजल पूंजा हर एक हप्ता को बुधवार रात बीबीसी कर कि हो खास गजल पत्त लगे <ना>।. के हो खास गजल पत्त लगे ठोस हो कि तरल पत्त लगे के हो खास गजल पत्त लगे ठोस हो कि तरल पत्त लगे भाहित्य पत बिक्री में छहित्य यहाँ बिक्री में छा कह पसल पत्त लगे ठोस हो कि तरल पत्त लगे साढेको जुधाइमा म बादछाको साढेको जुधाइमा म बादछाको क्यारी होला सफल पत्तै लागेन ठोस हो कि तरल पत्तै लागेन दुर्गन्धित हिलोमा कसरी फुल्छ दुर्गन्धित हिलोमा कसरी फुल्छ मुस्कुराउँदै कमल पत्तै लागेन ठोस हो कि तरल पत्तै लागेन जुन दाग देखें तर तिम्मीमा जुन दाग देखें तर तिमी में खोजी रहें हरपल पत्त लगे किहो खास गजल पत्त लगे ठोस हो किरल पत्त लगे ठोस हो किरल पत्त लगे करि गा दैलेखका श्रेष्ठ केशव शाहीको यही गजल सँगसँगै नमन साथै गजलीय विवादन कार्यक्रम गजलपुञ्जको पर्खाइमा बस्नुभएका सम्पूर्ण गजल मनहरूमा आजको यो नूतन सतासियौँ श्रृङ्खलामा हार्दिक स्वागत गर्दछौँ तपाईँहरूलाई आराम रहिआरामताको कामना गर्दै मुटुफारी देशको माया बोकेर गजलपुञ्जको माली तपाईँकै भाइ छोरो साथी एसपी माथुवर नयाँ युगको नयाँ आवाज देवखुरीको पहिलो रेडियो रेडियो देउखुरी एफएम एक सय पाँच दशमलव आठ मेगा हर्ज र सामाजिक सञ्जालमा रेडियो कार्यक्रम गजलपुञ्जको उत्पादनमा रहेको कार्यक्रम गजलपुञ्ज तपाईँले हरेक बुधबार राति नौ पन्ध्रदेखि करिब दस बजीसम्म श्रवण गर्न सक्नुहुन्छ साथै इन्टरनेटमा तपाईँले हाम्रो पात्रमा गएर रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसार र हेटौडाको पहिलो अनलाइन रेडियो नमस्ते हेटौडा मार्फत पनि हामीलाई विश्वभर सुन्न सक्नुहुन्छ नेपाली गजल विकास र उत्थानका निम्ति एउटा पृथक कार्यक्रम गजलपुञ्ज जहाँ अनुजदेखि अग्रसम्मका स्रेष्ठहरूको गजल वाचन गरिन्छ भने बिचबिचमा साङ्गीतिक गजल, गजल कोसेली राखेर रा पनि हजुरहरूको मनलाई पुलकित गराउनेहरू प्रयास गरिरहेका हुन्छौँ हामी कार्यक्रम गजलपुञ्जमा कहीं पत्र में प्राप्त भाई गजल वाचन गशंले ईमेल में प्राप्त भैया गजल वाचन गशो कहींमाजिक साल में हमी प्राप्त भैया गजल वाचन गशंले कई स्रष्टांग प्रत्य भलाकुसारी करने प्रयास करोही अनुरूप मैं रेडियो कार्यक्रम गजलपुंज को पेज में राखी को प्राप्त भएका गजलहरू आजको बसैमा वाचन गर्नेछु त्यस पूर्व आजको गजल पुञ्जको दैलो घर मेरो शब्दमा रहेको राम श्रण श्रेष्ठको स्वर सङ्गीतमा सुन सोर गएदेखि साझ परिसी लाजलबाट आजको गजल, गजल पुर्न चाहन्छु सुनसानजुर गएपछि सासि चर सासिलाजुर गएपछि छ हाम्रो घरे हजुर गएपछि छ हाम्रो घर गई हजुर saal bari सर बारम्बारे मैले गणेश अझ छैन के रहे हजुरी गएपछि द सानबरी सानबरी गजल मनहु सातिक गजल पसे पुना त स्वागत करना चाहम गजलपुंज में तखर मात्र रेडियो खोलभ देवखुरी को पेलो रेडियो रेडियो देवखुरी एम एक सौ पांच दशमलव आठ मेघर्ज हमी कार्यक्रम गजलपुंज को बसई में बसिख ये खेरा मैं अपना सृजनशीलास्थपुंज सलबला प्रावधिक संयोजन करते हुए पर्दापालिक प्रावधिक शिकरद सागर देव कोटा ने भाई मछुआवाज में गजलपुंज कोईक भाई छोरो साथी एसपी मतुभर आने हमें ढिला नगरिका तैयार नहीं पढ़ान भाग गजल आवाज मिशाने प्रयास कर मेरा हाथ में पड़े चापाकोट नगरपालिक दस किसान सैंगजा मित्र हाल दार का दिल्ली सिद्धार्थ देव गजल व्यवसाय सिद्धार्थ देव कोटा मेरा आवाज स्पर्श करना चाह जीवन सकिन जीवन मैं था पो हो कि दुख दुख जीवन काटे रो हो महल सरी झुपड़ी मेरू छिछ छि छानोभरी महल सरी झुपड़ी मेरू छिछ छि छानोभरी घाम पानी छिर्यो भाप हो कि दुख दुख को चोट जीवन को को में जीवन काटेप होपना भई हिड़े को बाटो खोज्ते पूरा सपना भांद हिड़े को बाटो खोज्ते बीच बाटोम जीवन ने सात छाड़ेप हो कि चोटमा जीवन काटेपो हो अचम्म छ जीवन मेरो बुझ्न सकिनँ मैले स्वयम् अचम्म छ जीवन मेरो बुझ्नै सकिनँ मैले स्वयम् दैवले नै अभागी बनाई झारेर पोहो कि जिउन सकिनँ जीवन मैले थाकेर पोहो कि दुःखै दुःखको चोटमा जीवन काटेर पोहो कि दुःखै चोटमा जीवन काटेर पोहो आदरणीय गजल मनहरू अत्यन्तै मिठो गजल वाचन गऱ्यौँ व्यवसायमा हामीले चापाकोट नगरपालिका दस किसान स्याङ्जाका मित्र हालद्वारका दिल्लीमा रहनुभएका सिद्धार्थ देवकोटाको यो मिठो गजलका निम्ति हृदयभार प्रकट गर्न चाहन्छु आगामी वर्षहरूमा पनि यहाँको यस्तै उपस्थिति रहिरहोस् भन्ने अपेक्षा गर्न चाहन्छु व्यवसायमा र व्यवसायमा मेरो हातमा अर्को गजल प्राप्त भएको छ मनोज बाठा मगर हुनु छ मुसिकोट खलाङ्गा एघार रुकुमका मित्र हाल बिरानो मुलुक मलेसियाबाट हामीलाई यो गजल पठाउनु भएको छ यो विषयमा मनोज बाठा मगरको गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु पुग्छु भनी सङ्घाले कपीर कत्ति कत्ति पोख्छु भनी का पीर कत्ति कत्ति याद बनी कोरिएका तस्बिर कत्ति कत्ति तिमी हँसाउन भनी कैयौँ कोसिस गर्छौ तिमी हँसाउन भनी कैयौँ कोसिस गर्थ्यौ अदृश्य बिझाउने तकदिर कत्ति कति याद बनी कोरिएका तस्बिर कत्ति कत्ति कसैले सित्तैमा चोट दिएर गएको छ कसैले सित्तैमा चोट दिएर गएको छ एक वचनले मुटुभित्र पिर कत्ति कत्ति याद पनि कोरिएका तस्बिर कत्ति कत्ति बिहे अघि नै सर्वस्व लुटाउँछन् बिहे अघि नै सर्वस्व लुटाउँछन् अनि पवित्र भन्दै चिनाउने शरीर कत्ति कत्ति याद पनि कोरिए तस्बीर कत्तीश सं बासना खोज्ते आजसम होश संले देखि बासना खोज्ते छु आजसम आपने अगाड़ी अचानक भीर कत्ती संगाले का पीर कत्तीद बनी कोई का तस्बीर क्या बनी कोरिका तस्वीर कत्ती हहादरणीय गजल मनहरू पोख्छु भनी सङ्घालेका पीर कत्ति हुन कति हुन अनि यादभरि कोइएका तस्बिरहरू कति हुन् कति हुन् अत्यन्तै मिठो गजलका निम्ति हृदय आभार प्रकट गर्न चाहन्छु मुसिकोट खलाङ्गा एघार रुकुमका मित्र हाल मलेसिया रहँदै अनुभएका मनोज बाठा मगरप्रति आगामी वर्षहरूमा पनि यहाँको यस्तै उपस्थिति रहिरहोस् भन्ने मनभरि अभिलाषा बटाउन चाहन्छु र विदा गर्न चाहन्छु यो विषयमा मेरो हातमा अर्को गजल परेको छ कोने पोखरी गाउँपालिका एक मोरङका मित्र हुनुहुन्छ स्वच्छ दिल सिद्धार्थको गजल परेको छ यो विषयमा स्वच्छ सिद्धार्थको गजलमा मेरो आवाजले स्पष्ट गर्न चाहन्छु <tune sound> बाबा मैले हजुरको दुःख भुलेको छैन बाबा मैले हजुरको दुःख भुलेको छैन मनमा अझै पनि शान्ति भुलेको छैन बाबा मैले हजुरको दुःख भुलेको छैन मनमा अझै पनि शान्ति घुलेको छैन गाह्रो थियो त्यो गरिबीपनालाई धान्न गाह्रो थियो त्यो गरिबीपनालाई धान्न थाहा छ अझै मनमा दुःख लुकेको छैन मनमा अझै पनि शान्ति घुलेको छैन जीवनमा धेरै हरियालीले छाउँदै गए जीवनमा धेरै हरियालीले छाउँदै गए मनमा रङ्गी चाङ्गी फुल फुलेको छैन बाबा मैले हजुरको दुःख भुलेको छैन मनमा दुःख लुकाई बाहिर हाँसी खुसी मनमा दुःख लुकाई बाहिर हाँसी खुसी हिँडे पनि झिमजाली खुलेको छैन बाबा मैले हजुरको दुःख भुलेको छैन साथीसँग त नराम्रै लिई हिँडेको छु साथीसँग त नराम्रै लिई हिँडेको छु तर आफूमा खराब विकृति भुलेको छैन बाबा मैले हजुरको दुःख भुलेको छैन मनमा अझै पनि शान्ति घुलेको छैन मनमा अझै पनि शान्ति घुलेको छैन अहआरणीय गजल मनहरू मैले हजुरको दुःख भोलिको छैन बाबा र मनमा पनि शान्ति छैन भनेर भन्दै हुनुहुन्थ्यो यहाँको यो मिठो गजलका निम्ति हृदय आभार प्रकट गर्न चाहन्छु आगामी वर्षहरूमा पनि यहाँको यस्तै उपस्थिति रहिरहोस् भन्ने मनभरि अभिलाषा भटुन चाहन्छु यो वर्षैमा हामी एउटा साङ्गीतिक गजल श्रवण गर्छौँ क्यार प्रदीप भट्टराईको शब्दमा सुभाष गमको स्वर सङ्गीतमा तबलामा सात दिनुभएको छ रामातुलले घरी बिगार्नु थियो घरी बनाउनु थियो मलाई तिम्रो आकृति यसरी बनाउनु थियो यो, यो साङ्गीतिक जल्युवासैमा हाजुरहरूको निम्ति पेस गर्न चाहन्छु थियो <laughs> घरी बिगार थियो and right I'll रिति लगि गा धर को सिन्धु नहारे नहारे नहारे नहारे नहारे नहारे शब्द बडा दुब्रिरहेछ वास्तवमा कविले गजलकारले बुध भनेर भन्नुभएको छ अनि मलाई चाहिँ धर्को भन्न मन लाग्यो कसैले बुध भनेर बुझ्दा हुन्छ कसैले धर्को भनेर धर बुझ्दा हुन्छ द्रण गजल मनहरू यो साङ्गीतिक गजलपछि पुनः तपाईँहरूलाई स्वागत गर्न चाहन्छु कार्यक्रम गजल गुन्जमा हामीले केही मात्रामा यो साङ्गीतिक गजल श्रवण गरेका छौँ नेपथ्यमा बस्दै पनि छ हामी केही क्षणपछि यसको पुरा बाँकी गजलांश सुन्नेछौँ तपाईँले भर्खर मात्र रेडियो खोल्नु भएको छ भने यो हो देवखुरीको पहिलो रेडियो रेडियो देवखुरी एफएम एक सय यतिखेर मछु आवाजमा गजल पुञ्जको कोमाली, तपाईँकै भाइ छोरा साथी एसपी माथुवारा हाम्रो सामाजिक सञ्जाल फेसबुक पेजमा राखिएको एउटा स्टाटसमा प्राप्त भएका गजलहरू वाचन गरिरहेका छौँ यतिखेर तपाईँले यो कार्यक्रम सुन्न छुटन भइरहेको छ भने हामीले केही क्षणपछि हाम्रो युट्युब च्यानल राप्ती आवाजमा यो श्रृङ्खला राख्नेछौँ त्यहाँबाट पनि तपाईँले आफूले चाहेको बेलामा सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ यिनै गजलहरू वाचन गर्ने क्रममा मेरो हातमा परेको छ रोल्पाका मित्र हाल बिरानो ठाउँ परदेशबाट भन्नुहुन्छ प्रकाश थापा मगरको गजल परेको छ व्यवसायमा प्रकाश थापा मगरको गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु चिता मेरो लास हिँसी लडाउनु है चिता मेरो लास हाँसी हाँसी लडाउनु है माया भाइ तिमीले एक थुङ्गा फुल चढाउनु है सितमाथि मेरो लास हासी हासी लडाउनु है माया भए तिमीले एक थुङ्गा फुल चढाउनु है एक सोख मनाएर सहजै भुल्नेछौ एक सोख मनाएर सहजै भुल्नेछौ अर्कैसँग मन साठी चोख माया गढाउनु है माया भए तिमीले एक थुङ्गा फुल चढाउनु है आँसु खसाल्न ती आँखामा अतितको घाउ बलजिदा आँसु खसाल्न ती आँखामा अतितको घाउ बल्झिँदा मेरा सामान खाल्टोमा पुेर चढाउनु है माया भए तिमीले एक ठुङ्गा फुल चढाउनु है अधुरो भयो मबस्ता बस्दा तिम्रो मन सधैँ सधैँ अधुरो भयो म बस्दा तिम्रो मन सधैँ सधैँ अब अर्कैको लागि थोरै ठाउँ बढाउनु है माया भए तिमीले एक ठुङ्गा फुल चढाउनु है भन्छेउ हाम्रो सम्बन्ध अविश्वासले बाधियो अरे भन्छेउ हाम्रो सम्बन्ध अविश्वासले बाँधियो अरे नयाँ साइनोलाई माया र विश्वासले अडाउनु है चितामाथि मेरो लास हासी हासी लडाउनु है माया भए तिमीले एक एकथुंगा फूल चढ़ाई मया भे तिमी एकथुंगा फूल है माया हहा आदरणीय गजल मनहरू युवाई में हमें वाषण गये अत्यंत मार्मिक अंगारी गजल हाल बीरण प्रदेश पठन भएको रोल्पा का मित्र प्रकाश थापा मगर को योग मीठो गजल इसम में मेरो हात को गजल पड़े मकवानपुर था नगरपालिक वार्ड नंबर एक का श्रेष्ठ राम कुमार प्रधान को गजल पड़े व्यवसायी में सर्जक रामकुमार प्रधान को गजल मेरो आवाज ली स्पर्श करना चाहिए सधैँ टेक्ने ढुङ्गामा ठेस लागेपछि कसको के लाग्छ बाटो कोर्दै दुश्मन सबै जागेपछि कसको के लाग्छ बार बार आउने मान्छेले विश्वास नै तोडेर जान्छ बार बार आउने मान्छेले विश्वास नै तोडेर जान्छ जानी जानी सीमा नै उसले नाघेपछि कसको के लाग्छ बाटो कुरदै दुस्मन सबै जागेपछि कसको के लाग्छ मुटु दिन्छु भन्ने प्रेमीले प्रेमको सट्टामा झुक्क्याई मुटु दिन्छु भन्ने प्रेमीले प्रेमको सट्टामा झुक्क्याई तातो गोली मुटुमै ताकी दागेपछि कसको के लाग्छ बाटो कुर्दै दुश्मन सबै जागेपछि कसको के लाग्छ न्यायालय घुस खाने भए सुशासन कता हराए न्यायालय घुस खाने भए सुशासन कता हराए पैसा बिटो अदालतमा मागेपछि कसको के लाग्छ बाटो कुर्दै दुस्मन सबै जागेपछि कसको के लाग्छ ठुलै ठाने देशको मान्छे बन्छे भान्छे एक्लै पो खान्छे ठुलै ठाने देशको मान्छे बन्छे भान्से एक्लै खान्छे, लाजै नमागी दायित्वबाट भागेपछि कसको के लाग्छ सधैँ टेक्ने ढुङ्गामा ठेस लागेपछि कसको के लाग्छ बाटो कोर्दै दुस्मन सबै जागेपछि कसको के लाग्छ बाटो कोर्दै दुस्मन सबै जागेपछि कसको के लाग्छ हहादरणीय गजल मनहरू सधैँ टेक्ने ढुङ्गैमै ठेस लागेपछि कसको के नै पो लाग्छ र अनि बाटो कुर्दै दुश्मनहरू जागेपछि कसको के लाग्छ र अत्यन्तै मिठो गजल पठन भएको थियो थाहा नगरपालिका एक का रामकुमार प्रधानले उहाँको यो मिठो गजलका निम्ति हृदयाभार प्रकट गर्न चाहन्छौँ हामी कार्यक्रमको मध्ये मध्ये भागमा आइपुगेका छौँ यो विषयमा मेरो हातमा पुनःको गजल परेको छ मास्टर बन्डाली चार बज गाउँ अछामका मित्र एनके जनबी नारायण जैशीको गजल यो वषयमा एनके जनबी नारायण जैशीको गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु पहिरो गएको छ अनि बाढी आएको छ पहिरो गएको छ अनि बाढी आएको छ हेरा गाउँ बस्तीमा कोलाहाल मच्चाएको छ पहिरो गएको छ अनि बाढी आएको छ हेर गाउँ बस्तीमा कोलाहाल मचाएको छ कतिको ज्यान गयो कति घरबार विहीन भए कत्तिको ज्यान गयो कति घरबार विहीन भए खानेले सरकारमै बसी बसी खाएको छ हेर गाउँ बस्तीमा कोलाहाल मचाएको छ न त राहत पठाउँछ न त सहयोग पठाउँछ न त राहत पठाउँछ न त सहयोग पठाउँछ पठाएको छ त केवल आश्वासन पठाएको छ हेर गाउँ बस्तीमा कोलाहल मच्चाएको छ सिउँदो पुछियो सन्तान गुमाइन् आँखा सिउँदो पुछियो सन्तान गुमाइन् आँखा अगाडि रुवाउनु जति रुवायो आमाले रुवाएको छ हेरा । गांव बस्ती में कोलाहल मचाई हिजो स्वतंत्र मधेश भैई देश लड़ाने हिजो स्वतंत्र मधेश भेस लड़ाने आज कुना कुना में लुकर पान चफाई पहरो गई अढ़ी आगे हेरा गांव बस्ती कोलाहल मचाई को हेरा गांव बस्ती में कोलाहल मचाई को अहादरणीय गजल मनहरू पहिरो गएको छ अनि बाढी आएको छ हेरा गाउँ बस्तीमा कोलाहाल बच्चाएको छ अत्यन्तै समसामयिक परिवेशलाई यहाँले उठाउनु भएको थियो एनके जन्नवी नारायण झैसीले मास्टर भण्डाली चार बजे गाउँ अछामका श्रेष्ठले अत्यन्तै मिठो अनि समयिक गजलका निम्ति हृदय आभार प्रकट गर्न चाहन्छु यहाँप्रति हिजो स्वतन्त्र मधेस भन्दै देश आज कुना पसेर पान चपाएको छ जातीयता धर्म र वर्गका नाममा यहाँ नेताहरूले नेपालीहरूलाई लडाइरहेका छन् एक आपसमा दाजुभाइहरू बिच फाटो ल्याइदिएका छन् र उनीहरू आफ्नो राजनीतिको कुर्सीको खेलमा नेपालीलाई लडाएर नाचिरहेका छन् रमाएका छन् र रा आफ्नो राजनीतिलाई अगाडि बढाएका छन् र त्यो हामीले बुझ्न जरुरी छ तराईलाई दुःख पर्दा पहाड अनि हिमाल रहेको हुन्छ पाहाड रुँदा तराई अनि हिमाल रोएको हुन्छ भने हिमाल रुँदा हिमाल दुख्दा तराई अनि पाहाड दुखेको हुन्छ रोएको हुन्छ र हरेक यस्तै घटनाहरू परिआउँदा सबैले सबैलाई सहयोग गरिरहेका छौँ र गरिरहने पनि छौँ र गर्नु पनि पर्नेछ र हामी नेपाली नेपाली भएको पहिचान दिलाउन जरुरी छ र यी नेताहरूको कुरामा लाग्नुभन्दा हामी एक सद्भाव बाँडेर अगाडि बढ्नु नै उपयुक्त हुन्छ मित्रहरू व्यवसायमा हामी एउटा साङ्गीतिक गजल श्रवण गर्छौँ क्यार अघि श्रवण गर्दा गर्दै बाँकी राखिएको गजलांश व्यवसायमा हामी पूर्ण श्रवण गर्छौँ प्रदीप भट्टराईको शब्द तबलामा रामातुल हुनुहुन्छ भने स्वर सङ्गीत सुभाष जगमको रहेको छ घरी बिगार्नु थियो घरी बनाउनु थियो मलाई तिम्रो आकृति यसरी बनाउनु थियो आज भगवान् कृष्णको कहानी भगवान् कृष्ण र राधालाई हामी संसारको सबभन्दा मिठो जोडी प्रेमल जोडी भनेर भन्छौँ तर रमाइलो कुरा कृष्ण र राधाको कहिले विवाह भएन विवाह नभइकन पनि कृष्ण र राधाको त्यो प्रेम यति अमर यति सुन्दर यति सरल यति मनपर्दो भयो कि सारा जगले सारा संसारले यो नाम रटिरहेको छ ढोकिरहेको छ गजलकार यहाँ त्यही भन्नुहुन्छ विवाह म गर्न चाहन्न तिमीसँग कवीरजीको एउटा पद पनि मलाई यहाँ याद आयो कवीरजीले भन्नुहुन्छ प्रेम गली अति सागरी तामे दोना समाए प्रेमको गली यति साँगुरो छ नि त्यहाँ दुईजना हिँड्नु मिल्दैन रे क्या अर्थात् एक भएर हिँड्नुपर्छ एक भएर हिँड्नुपर्छ सन्न देह गरे है। गजल मनहरू यो साङ्गीतिक गजलपछि पुनः तपाईँहरूलाई स्वागत गर्न चाहन्छु कार्यक्रम गजल कुञ्जमा हामी कार्यक्रमको आखिरी आखिरतिर आइपुगेको प्राविधिक मित्रले जानकारी दिँदै हुनुहुन्छ मसँग झै केही गजल आखेर वाचनका के लागि समय रहेको छ यो विषयमा म ढिला नगरीकन गजल वाचन गर्न चाहन्छु गोनपा आचार अतरिया कैलाली घर भैहाल भारतको बेङ्गलोरमा रहँदै आउनुभएका आकाश भट्टको गजल मेरो हातमा परेको छ वषयमा आकाश भट्टको गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु निर्दोष्यो दिल त्यसै चर्काएर गई यी नयनमा आँसु भेल दर्काएर गई निर्दोष दिल त्यसै चर्काएर गई यी नयनमा आँसु भेल दर्काएर गई खुल्याम मनका कुरा खोला सानु भन्दा खुल्याम मनकाकुरा खोला सानु भन्दा किन गरिस माया भन्दै थर्काएर गई यी नयनमा आँसु भेल दर्काएर गई नजाउ सानू मेरो जीवन असानोमा राखी नजाउ सानो मेरो जीवन असानोमा राखी भन्दा मैले झन कम्मर मर्काएर गई यी नयनमा आँसु भेल दर्काएर गई याद आउँदा हेर्न भनी दिएका सौगातहरू याद आउँदा हेर्न भनी दिएका सौगातहरू भए जति एक एक सबै फर्काएर गई यी नयनमा आँसु भेल दर्काएर गई सयौँसँग रमाउनु राम्रो होइन भन्दा मैले सयौँसँग रमाउनु राम्रो होइन भन्दा मैले उल्टै झन् फुलबुट्टे चोली सर्काएर गई निर्दोष यो दिल त्यसै चर्काएर गई यी नयनमा आँसु भेल दर्काएर गई यी नयनमा आँसु भेल दर्काएर गई अह आदरणीय गजल मनरू निर्दोष यो दिलदिसै चर्काएर गई यो नयनमा शुभेल दर्काएर गई गएको सकोही कोही आकाश भट्टको मान्छे यहाँ यो विषयमा हामीले अत्यन्तै मिठो गजल वाचन गऱ्यौँ गोनपाचारातरिया कैलाली घर भई हाल भारतको बेङ्गलोरमा रहँदै अनुभएका आकाश भट्टको यो मिठो गजलका निम्ति हृदय आभार प्रकट गर्न चाहन्छु आगामी वर्षहरूमा पनि यहाँको यस्तै उपस्थिति रहिरहोस् भन्ने अभिलाषा बटाउन चाहन्छु यो विषयमा र यो विषयमा मेरो हातमा आजको लागि आखरी गजल भन्नुपर्छ आजका लागि आखिरी गजल वाचन गर्न चाहन्छु खरि गहिरा चार दैलेका मित्र रण भण्डारी असफलको गजल परेको छ यो रण भण्डारी असफलको गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु जाँदैछु आज तिम्रो यो सहर छोडेर जाँदैछु जाँदैछु आज तिम्रो यो सहर छोडेर जाँदैछु भए जति मनका चाहना रहर छोडेर जाँदैछु जाँदैछु आज तिम्रो यो सहर छोडेर जाँदैछु भए जति मनका चाहना रहर छोडेर जाँदैछु दुःख पीडा सबै लिएर आज तिम्रो लागि दुःख पीडा सबै लिएर आज तिम्रो लागि जीवनभर खुसीको लहर छोडेर जाँदैछु भए जति मनका चाहना रहर छोडेर जाँदैछु धनको धनी रहेछौ तिमी मनको धनले केही लागेन धनको धनी रहेछौ तिमी मनको धनले केही लागेन लै तिमीलाई यसै आरामको प्रहरमा छोडेर जाँदैछु भए जति मनका चाहना रहर छोडेर जाँदैछु अमूल्य छ तिम्रो जीवन बाँचिरहनु धेरै धेरै अमूल्य छ तिम्रो जीवन बाँचिरहनु धेरै धेरै मेरो अन्तिम सासमाथि जहर छोडेर जाँदैछु जाँदैछु आज तिम्रो सहर छोडेर जाँदैछु भए जति मनका चाहना रहर छोडेर जाँदैछु भए जति मनका चाहना रहेर छोडेर जाँदैछु अह आदरणीय गजल मनहरू व्यवसायमा हामीले वाचन गयौं आजको लागि सम्पूर्ण प्रति हृदय आभार प्रकट गर्न चाहन्छु तपाईँलाई आजको कार्यक्रम के कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै ते प्रतिक्रिया सल्लाह सुझाव दिन नबिर्सन होला त्यसै गरी तपाईँ हामीलाई आफ्ना गजलहरू वाचन गराउन चाहनुहुन्छ भने पत्रचार गर्न सक्नुहुनेछ हाम्रो पत्रचार रेडियो कार्यक्रम गजल पुञ्ज नयाँ युगको नयाँ आवाज रेडियो देखुरी अञ्चल दाङ देखुरी लेगानामा तपाईँले पत्र पठाउनु भने प्राप्त भएको आधारमा हामी क्रमिक क्रमिक रूपमा वाचन गर्नेछौँ त्यसै गरी फेसबुक चलाउनुहुन्छ भने हामीलाई फेसबुकमा गएर खोज्न सक्नुहुन्छ रेडियो कार्यक्रम गजलपुञ्ज भनेर तैंट अपना गजल सकूली ये कार्यक्रम सुन छुट्टी हम छोड़ो यूट्यूब चैनल राप्ती आवाज में आज के श्रृंखला राख्स चाहे बेला में सुन रोड कर लौता आदरणीय गजल मन इन भलाकुशारी जानकारी संगसंगे छुट्टी पर्यांजल अपना सृजनशिलास्तपुंज प्रावधिक समर्जन प्रावधिक मित्र शरद सागर देव कोटाई हृदय भारत कर झिलिन्छ गजलपुञ्जको माली तपाईँकै भाइ छोरो साथी एसपी हातबाट सुत्ने तयारीमा हुनुहुन्छ होला एकचोटि झ्यालडोका चुकल चुकुल त कतै खुला पो छन् कि झ्याल ढोकाको चुकुल बन्द गर्नुहोस् रातिको समय छ तिर्खा लाग्न सक्छ छोइमा गरुवामा पानी पनि राख्नुहोस् तपाईँको बाखेपल सुखसँग बितोस् स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् तपाईँको हात सधैँ सधैँ सृजनशील कार्यतर्फ लम्किरहोस् अवशिष्ट समयमा जाँदा दाङ देखुरी लमाईका मित्र केआरएकल यात्रीको गजल वाचन गर्दै बिदा हुन्छु गुमाए केही बालापनमा गुमाए केही जवानीमा गुमाए केही बालापनमा गुमाए केही जवानीमा जीवन यहाँ छैन जीवन जस्तो बितरा परे झैँ हावापानीमा गुमाए बालापनमा गुमाए केही जवानीमा जीवन यहाँ छैन जीवन जस्तो बितरा परे झैँ हावापानीमा हर बिहानी उदाउँथ्यो नौलो नौलो उमङ्ग बोकेर जीवनमा हार बिहानी उदाउँथ्यो नौलो नौलो उमङ्ग बोकेर जीवनमा उल्लास न उत्साह छाड्यो जब तिमी दिलको राजधानीमा जीवन यहाँ छैन जीवन जस्तो बितरा परे झैँ हावापानीमा हारे कि थियो बाच्याकसम त साँची राखी सुीलाई आहारेकी थियो बाचा कसम्त साची राखी सुपा सुप्पा देउरालीलाई समर्पण त्याग रहेन लैला मजनुको जस्तो प्रेम कहानीमा जीवन यहाँ छैन जीवन जस्तो बितरा परे झैँ हावापानीमा चढाएँ तिम्रै लागि हाँसो खुसी सारा तिम्रा ती कोमल चरणमा चढाएँ तिम्रै लागि हासो खुशी सारा तिम्रा ती कोमल चरणमा बित्दैछ चा, रात छातीमा तस्बिर टाँसी अश्रुधारा पोख्दै श्रिरानीमा जीवन यहाँ छैन जीवन जस्तो बितरा परे झैँ हावापानीमा छुट्नु त थियो नै छुट्नु पर्यो माया नमार्दै दुई मुठी यो सासले छुट्नु त थियो नै छुट्नु पर्यो माया नमार्दै दुई मुठी यो सासले पीडै पीडा छ दिलमा मुस्कुराउनु कसो गरी सुनौलो बिहानीमा गुमाईकही बालापनमा गुमाईकही मिठो जवानीमा जीवन यहाँ छैन जीवनजस्तो बितरा परे झैँ हावापानीमा हा, जीवन यहाँ छैन जीवनजस्तो बितरा परे झैँ हावापानीमा जय गजल जय साहित्य शुभरात्रि शुभ सपनी शुभ निधरी